उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ प्राविधिक साथी मनोज विष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल आज कवि सुबिन रिमाल प्रशान्तलाई लिएर आइपुगेका छौ कवि सुबिन रिमाल प्रशान्तलाई बालकविर मैले आज सम्बोधन गर्छु तेह्र वर्ष उहाँको उमेर कक्षा आठमा पढ्नुहुन्छ श्री शहीद जगत प्रकाश शाह संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ नुवाकोटमा सुबिनजी छुवाकोटमै होइन नुवाकोटमै हो मैले ठिकै भने ठिकै भन्नुभएको कतिवटा स्कुल फेरि अहिलेसम्म अहिलेसम्म स्कुल त धेरै अलिक ओरा वा सर्नुहोस् माइकको हो त्यहाँनिर बसेर बोल्नुहोस् त अहिलेसम्म स्कुल त धेरै फेरिसक्यो तर अब यही नै स्कुलमा एसएलसी पास गरिन्छ कति कति कक्षामा कति कति स्कुलमा पढियो ल भन्नुहोस् अब नर्सरीमा उता रसुवातिर पढियो तिनसम्म अनि देवघाट गयो सात सातसम्म देवघाट भनेको चितवन चितवनमा अनि सातबाट माथि अहिले नुहाकोटमा छु त्यसरी यता र उता पढ्दाखेरि पढाइ गडबड भयो कि त्यस्तो केही गडबड त भएन संस्कृतै पढिरहेको हो तपाईँ अहिले पनि संस्कृत पढ्दै हो त्योभन्दा पहिला पनि संस्कृतै पढेको हो संस्कृतमा के के पढिन्छ भनिदिनु हामीलाई संस्कृतमा अब संस्कृत व्याकरण भन्ने एउटा किताब हुन्छ अनि अर्को कर्मकाण्ड वेद यस्तै पढ्नुपर्छ कस्तो ताभ्यन्तमै ताभ्याम तेभ्यस्म ताभ्याम् तेभ्यस्य तय हो तेशमै तय हो तेस यो यो भनेको अब सह भनेको त्यो जस्तै तौ भनेको ति दुई सह तौ तेहे भनेको तिनीहरू यस्तै हुन्छ त्यसरी सबै कुरा सिक्दै गइन्छ अनि गुरुहरूले पढाउँदाखेरि नेपालीमा बुझाउनुहुन्छ हजुर संस्कृतबाट संस्कृति पढिरहनुहुन्छ होइन संस्कृतमा भन्नुहुन्छ अनि नेपालीमा बुझाउनुहुन्छ हातमा एउटा किताब चलाइरहनु भएको छ तपाईँले त्यो किताबको नाम के हो यो किताबको नाम फुलबारी फुलबारी लेखेको छ अनि कविता संग्रह लेखाए रहेछ सुबिन रिमाल प्रशान्त पनि लेखाएको रहेछ पुस्तक हो अनि सुबिन रिमाल प्रशान्त माता सुमित्रा रिमाल विष्णु रिमाल जन्ममिति विक्रमसम्म दुई हजार साल फागुन चौध गते जन्मस्थान बिजदुर नगरपालिका बाह्र चार घरी नुवाकोट हो अनि राष्ट्रकविले लेख्नुभएको रहेछ नि तपाईँको बारेमा बाह्र वर्षको उमेरमै बाणिक छन्दमा कविता सृजना कर सकने बालकवि प्रशांतला हार्दिक धन्यवाद हाल सातौ कक्षा में संस्कृत पढ़ी रहता में रहकर अशुद्धि आप सुधार करते जाने बाबू प्रशांत उत्साह साथ ही जागृत करदु वेख्त अस्त लेखी तब स्कूल में तभी तिम ने तो राय कविता ले हम कविता त्यो किताबलाई चाहिँ कति बटारेको के त्यस्तरी किन बटारे किन ल त्यसलाई नबटारेर पल्टाउनु पर्यो मिठो कविता एउटा त्यसपछि पढ्नु पर्यो कस्तो होला आठ कक्षामा पढ्ने सुविन रिमाल प्रशान्त आजका हाम्रा कवि हुनुहुन्छ र उहाँको यो बालचुलभता सँगसँगै मैले बालसुलभ नै खालका प्रश्नहरू र त्यही शैलीमा कुरा गर्ने जमर्को साथ स्टुडियोमा बसेको छु अब एउटा कविता उहाँको आवाजमा सुन्छौँ धन्यवाद मेरो कविताको शीर्षक छ मेरो जन्मभूमि छन्द जन्मथलो विधा छ स्वर्ग शरीको व्याख्या झै के गरू ऊर्जा स्रोत बनेर त्रिशुली नदी बगदा यही स्वर्ग भो नवै कोट मिलेर नाम यसको राखे नुवा कोट जो माता भैर विवस्त छिन् शिरमा ती जल पानी यही गर्छिन् पालन ती बसेर सहसा दिदी र बहिनी भई धेरै हुन्छ नेक चल रमिता जात्रा र मेलाहरू देख्दैमा मनमुग्ध हुन्छ सहजै यस्तो कहाँ छ डाँफेको स्वरले विहान पखमा मस्तिष्क बिउ झ्याउने झुल्किन्छन् सब्रिशल म गरी सन्ताप सुस्ताउने। प्यारो नगरी, सदा हुने त्यस्तै लक्षमिन फाट माटो झनै उर्वर को मनमा हरे कक्षणमा आशा सँगै प्रेमले माटो को ममता भरौ हृदयमा आत्मा सै दे हले मेरो जन्म थलो भने रमनले सदभाव पोखी अझै बोलु मंगल गानका स्वरहरू साहित्य गामी हुँदै बालु ज्योति विचारको झिलिमिली यही माटोको नाउमा, इच्छा शिर जन शक्तिमा रहिरहोस् स्वस्पुर्तली भावना स्वदेश सेवक बनु हर मुक्तिको बाटोमा त्यागदा प्राण वियोगमा खुसी हुँदै लिन्छु यही मृत्तिका त्यागदा प्राण वियोगमा खुसी हुँदै लिन्छु यही मृत्तिका धन्यवाद कति मिठो स्वरले वाचन गरेको अघि मैले बाहिर हुँदाखेरि सोधेको थिएँ उमेर कति भयो भनेर अहिले फेरि सोध्छु म तेह्र वर्षको भएँ तेह्र वर्षको अहिले त अर्कै उत्तर दिएको थियो मलाई म मा तेह्र वर्ष पुरा चाहिँ भएको छैन तेह्र वर्षमै छु अनि एउटा अङ्ग्रेजी शब्द नै राखेको थियो <laughs> तेह्र वर्षमै रनिङ छु भन्ने होला रनिङ हो भने <laughs> होला तेह्र वर्ष कति महिनामा रनिङ हो त म अहिले चार महिना तेह्र वर्ष चार महिनामा रहने कविता कहिलेदेखि राइटिङ त म दुई वर्ष अगाडिदेखि अङ्ग्रेजी पनि बुझ्ने गरिरहेछ त संस्कृत पढायो भने अब संस्कृत मात्र नि पढिएन त्यहाँ संस्कृत चाहिँ एक्स्ट्रा जस्तै राखेको छ क्या स्कुलमा अब साइन्स पनि पढ्ने अङ्ग्रेजी पनि पढ्ने तर संस्कृत पनि पढ्ने कि त्यस्तो सबै विद्यार्थीहरूले संस्कृत पनि पढ्छन् त्यस भए सबै भन्दा नि त्यहाँ एउटा होस्टल छ त्यहाँ हामी बाइसजना छौँ बाइसजनाले संस्कृत पढ्ने प्लस अरू सब्जेक्टहरू पनि पढ्ने ते त्यस्तै राखेको छ केटा र केटी दुवै छन् संस्कृत पढ्ने संस्कृत पनि केटा मात्र छन् केटी मान्छेहरूले केटी मान्छेहरूले अब त्यहाँ खोइ न नपढाउने केटा मान्छे मात्र गर्ने भने त्यस्तै लाग्छ मलाई सियो लाग त्यही पनि चार कक्षामा चाहिँ साना सानालाई अलिकति त्यो वेदहरू नपढाए संस्कृत भाषा चाहिँ म अब रुद्रीको पहिलो मन्त्र भन्छु हरि ओ मणान्डपतेगु हवा प्रियत्वागु हवा निधी निधी आहा तपाईँलाई यस्तो वाचन गरिरहँदाखेरि नेपालमा तपाईँ जस्तै उमेरका कतिले वाचन गर्न जान्दछन् थाहा छ अब नेपालमा त होला हजारौँ भन्दा बढी हजारौँ भन्दा बढी जान्दछन् तपाईँ जस्तै बालबालिका हजुर नेपालमा त धेरै छन् पशुपतिमा छ नि वेदविद्याश्रम त्यहाँ सयजना अनि उता दाङमा विश्वविद्यालय पनि छ अनि चितवनमा देवघाटमा तिनवटा देव दे आश्रम छन् कति वर्ष बस्नुभयो म देवघाट एक वर्ष बसेँ र उता चितवन उता कता उता, उता, उता भरतपुरतिर एक वर्ष बस्यो अनि सबैतिर संस्कृत होइन कति कक्षामा सिकेको छ कक्षाबाटै सुरु भएको हो भनेपछि आठ भनेपछि दुई वर्ष मात्रै भयो सिक्नु थालेको धेरै समय त लाग्दो रहेछ किताबमा भएको कुरा प्लस अरू बाहिरी कुराहरूलाई पनि संस्कृतमा भन्दै दस बजीदेखि चार बजीसम्म चाहिँ साइन्स इङ्ग्लिस म्याथ सबै पढाएर अनि पाँच बजी पछाडि हो त्यस्तो होइन हामीले अब साइन्स इङ्ग्लिस म्याथ पढ्छौँ होइन सबै इङ्ग्लिस मिडियमबाट हुन्छ र हामीले तिनजना विषय चाहिँ पढ्दैनौँ कि अकुपेसन अनि त्यसपछि कम्प्युटर कम्प्युटरको छुट्टै क्लास लिन्छन् हाम्रो लागि त्यति बेला संस्कृत पढिन्छ हो हप्तामा दिन दिनै हुन्छ संस्कृत क्लास चाहिँ सधैँ हुन्छ अनि रमाइलो लाग्छ कहिले काहीँ वाक्का पनि लाग्छ लाग्दैन वाक्का त के पढ्ने बेलामा गाह्रो लाग्छ त संस्कृतको सबै शैली जम्मै जम्मै त्यहाँ के भन्नु सबै शैली कसैले त पुरेतहरूले त्यो कर्मकाण्डी गर्दा पनि ए यो पाठ त हो नि भन्ने थाहा हुन्छ कहिलेकाहीँ कर्मकाण्डी हेरेर बस्दा पुरेतहरूले पढे अब उनीहरूले पढ्दै गर्दा थाहा हुन्छ अशुद्ध पनि भन्दा निशुद्ध र अब ठुला ठुला मान्छेहरू भन्नाले यो गाउँका पुरेतहरू अब के भन्न सकिन्छ र ठुला ठुला मान्छेहरूलाई बोल्न पाइएन सुन्ने मन मनमा बस्ने त्यस्तै हो तपाईँको घरमा बुवा आमालाई पनि संस्कृत आउँछ हाम्रो बाबाले सानामा त्यति धेरै धेरै त आउँदैन अलिअलि आउँछ आउँछ भन्नुभएको थियो बाबाले त्यही अरू मम्मीलाई त होला सके कविता चाहिँ आउँछ मम्मीलाई मम्मी गजल लेख्नुहुन्छ गजल कविता दुवै लेख्नुहुन्छ कविता हजुर एउटा कविता अघि सुनियो अब कुन सुनाउने त अर्को म एउटा त्रिशुली नदी भन्ने कविता सुनाउँछु छन्द साडु लिग्रिडी त हो झन्फुटी हिमालय नजिकै धरती फोरी वेगाले, राख्ने दिलमा सदैव त्रिशुली आस्था सँगै प्रेमले भौ घो र पहाडको वरिपरि छोए र बेत्रवती हेर्दैमा मन हुन्छ दिलता शोभा बढेको नदी आफ्नो मार्ग बनाउँदै हर घडी उन दिवल कल, कल गरी के सक्ष सेतो स्वच्छ मुहार नि यहाँ छैन र राखे प्राण समान दिव्य जगमा बाट छरेर प्रेम गहिरो सेतो सफा कञ्चन सारा जीव र माउछन् मुसु मुसु पाएर सञ्जीवन सारि सुन्दर छौ तिमी सरस छौ चोखो झनै मान्दछु तिम्रा पाजले गंगा तिमी पुज्छु प्राणीको तनमाझ प्राण रूपमा बक्छौ पिलाइसुरा तिम्रो प्रेम टुसाउँदा नवीनता खुल्छन् सधैँ यहाँ कुरा फुल्ने छन् बनमा सुवास छ वेली चमेली खुबै तृष्णा पुण्यात्मा जनको थलो छ गतिलो सौन्दर्य फुली, साराको भगवान भुली। त्यागु स्वार्थ सबै विकार मनका धोई पाउ पाउ कि र अब छन्द त छन्द यस्तो गरिन्छ अब कुनै छन्द थाहा हुने बित्तिकै अब त्यो कसरी वाचन गरिन्छ भन्ने कुरा बुझ्ने बित्तिकैले लेख्न त यसो सकिहालिन्छ त्यस्तै गरी बुझ्यो दसवटा जति छन्द बुझ्यो होला बुझ्यो गुरुहरूले कविता लेख्न सिकाउनुहुन्छ कि बेला बेलामा शनिबार शनिबार यस्तै कार्यक्रम होस्टेल बसेर पढ्ने हो तपाईँ घर जानुहुन्न जाँदिनँ कति पर घर र होस्टेल घर अब धेरै पर त छैन त्यही बिस मिनटको बा बाटो गाडीमा भने जस्तै हो तर आफू उतै बस्ने घर जाउँ जाउँ लाग्दैन लाग्दैन घर त अब कुनै पूजाहरू परेको बेलामा मात जाने मात्रै हो कुनै कार्यक्रम हुँदाखेरि मात्र जाने तपाईँलाई छोटो छोटो उत्तर दिन धेरै आउँछ है कविता बारेमा व्याख्या गर्नुहोस् भन्यो भने के गरी गर्ने कसरी गर्नु अब त्यो कविताका ताले के भन्न खोजेको छ मुख्य भाव बुझेर त्यसलाई अझ बढी बनाएर लेख्ने त्यस्तै तपाईँको क्लासमा संस्कृत पढ्ने चाहिँ बाइसजना छन् बा हाम्रो क्लासमा भन्दा पनि त्यहाँ छ सात आठ छ अनि आठमा चाहिँ नौ नौजना छन् अनि सातमा चौधजना छन् कि अनि अनि त्यसपछि छमा आठजना हो कि कतिजना छन् सबैलाई मिसाएर पढाउने हो संस्कृत मिसाएर भन्दा पनि छुट्टै छुट्टै क्लास हुन्छ संस्कृतको पनि बुकहरू पनि त्यो छुट्टै छुट्टै हुन्छ छ चाक कक्षाको कर्मकाण्ड सात चा, सात कक्षाको कर्मकाण्ड यस्तै गरी हुन्छ त्यो फरक फरक हुन्छ हजुर अनि कविता लेख्ने सबै संस्कृत पढ्ने कविता लेख्छन् त लेख्दैनन् कोही कोहीले लेख्छन् पनि कोही कोहीले लेख्दैनन् त्यो सबैजनाले चाहिँ कतिवटा कतिजनाले कविता लेख्छन् सबैजना संस्कृत पढ्ने मध्ये चार पाँचजनाले लेख्छन् कोही संस्कृत नपढ्नेले पनि लेख्छन् होला फेरि खै त्यो त अब हामी एकै ठाउँमा रहँदा थाहा पाउने मात्र हो कविता कविता प्रतियोगिता हुँदाखेरि अब सबैले भागै लिन लिँदैनन् कसैले पनि त्यो कविता प्रतियोगिताहरू गर्ने बेलामा दुई तिनजना मान्छे मात्र हुन्छन् तपाईँ चाहिँ लिनुहुन्छ भाग त्यस्तो प्रतियोगिताको मौका आयो भने लिन परिग नि लिएर फर्स्ट सेकेन्ड भएको पनि छु स्कुलमा पनि भएको छु अनि जिल्ला स्तरीय कवितामा पनि तेस्रो भएको छुटको जिल्ला स्तरीय प्रतियोगितामा तेस्रो भइयो सुनाइदिएको हो हजुर कुन छन्दमा मैले शार्दुलु विकृडित पनि सुनाएको थिएँ अहिले मैले मेरो जन जन्मभूमि भन्ने कविता सुनाएको थिएँ त्यही नै त्यो तेस्रो भएको थियो पहिलो र दोस्रो चाहिँ को को हुनुभयो पहिलो र दोस्रो छैन अहिले याद छैन अब फेरि कविता सुनाउनु मन लागेको सुनाउनु हुनुहुन्छ भने सुनाउँछु भन्छु नि सुनाउँछु नि मेरो कविताको शीर्षीक रहेको छ मेरो देश छन्द पञ्चामर सधै सधैँ गुरासले मनै लुटे मनै लुटे कुहु, कुहु मिठ सले छनै लुटे झनै लुटे चिसो चिसो बतासमा पीपी सुधा सधैँ हँसाउँदै रमाउँदै झनै प्रफुल्ल छन् सधैँ प्रकृति को विकास हरा भरा फुले सदा रमेश सदा प्रभाव का गरा गा पहाड़ मगे मधेश मूगे छरी छकाश घाम झुंझ सध सध लगाई प्रितमा खुलाई सृष्टि सिर्जना भरे र राक्षेमा हटला खतिर सना पहाड नाप्दछु अझै हिमालय त्यो चढी भरी मक्षुमा थमा झनै नेपालयो सदै भरि उडी उडी बतासमा रमाउँदै छु साथमा सदा सदा मनै भरि बसाउने छु कानाउदै हरा भरा रमाइलो प्रभातमा गुराँ सौ पलास हौ सजाउँछु म माथमा गुराँस हौ पलास हौ सजाउँछु म माथमा धन्यवाद कवि सुबिन रिमाल प्रशान्त उहाँको घर नुवाकोट अहिले श्री शहीद जगत प्रकाश संस्कृत माध्यमिक विद्यालय नुवाकोटकै कक्षा आठमा अध्ययनरत हुनुहुन्छ तेह्र वर्षको हुनुभयो उहाँको मम्मी सुमित्रा रिमालले उहाँलाई आजको कविता वाचनको लागि लिएर आउनुभएको छ हामी कवि सुबिन रिमाल प्रशान्तका कविता सुन्दैछौ यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला चेतना रुति को समिश्रणल कविता सीधा क्र प्रश्न विचार उजालो रेडियो नेटवर्क जागृति चेतना रुतिश्रणन उजालो रेडियो नेटवर्क एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचनमा वा वा आज हामी कवि सुविन रिमाल प्रशान्तका कविता सुन्दैछौँ उहाँ कक्षा आठमा पढ्नुहुन्छ श्री शहीद जगत प्रकाश जङ्ग शाह संस्कृत माध्यमिक विद्यालय नुवाकोटमा र उहाँबाट काठमाडौँ आउनुभएको बेलामा अहिले हामी उहाँलाई कविता एकल कविता वाचन कार्यक्रममा ल्याएर उहाँका छन्दका कविता सुनिरहेका छौँ संस्कृत पढिरहनु भएको छ आठ कक्षामा पुग्नुभयो तेह्र वर्ष रनिङ उहाँकै शब्दमा मैले राखेँ म सुक्का आँस्नुभयो मैले यसोभन्दा तपाईँलाई फेरि स्वागत छ धन्यवाद तब कविता तब् कविता कर्ष को भादा लेख् सुबिन मैं एगार वर्ष को वर्ष को दुई वर्ष मत वो लेखना धर छंद में लेख् किद्य में लेख् पैला तो छंद जस्तर वाचन करने चे छम तर खना चाहे अक्षर नमिलाइकन लेखक थे मैं वाचन चाहे लय ची आयो तरखाई में मिना मिलेन अनि पछि पछि प्रयास गर्दै जाँदा कसले मिलाउँदै जानुभयो कसले मिलाइदिनु थाल्नु भयो उहाँ म देउघाट पढ्दाखेरि मनोज गुरुले हामीलाई संस्कृत भाषा पढाउनुहुन्थ्यो है मैले मनोज भण्डारी अनि उहाँले पनि सिकाउनु भयो मलाई यसरी लेख्नुपर्छ भनेर अनि गोविन्द गोपाल कतेउडाले हामीलाई नेपाली पढाउनुहुन्थ्यो उहाँले पनि सिकाउनु भयो त्यसरी चाहिँ तपाईँलाई कविताको प्रभाव पारिदिनु भयो उहाँहरूले होइन छ कक्षादेखि संस्कृत पढ्न थाल्नुभयो अहिले आठ कक्षामा पुग्नुभयो कविता लेखेको पनि दुई वर्ष भयो छन्दमा लेख्नुहुन्छ सबैभन्दा ठुल्ठुला कविहरूको चाहिँ कविताहरू सुन्नुभएको छ कार्यक्रममा गइन्छ त्यहाँ आएका सबैको सुनि नाम चाहिँ कस कसको थाहा छ त नाम चलेका कविहरू नाम चलेका कविहरू अब के भन्ने छन्दमा वाचन गरेकाहरू ओहो उहाँको त कस्तो राम्रो छ म त्यस्तै भन्न पाएँ जस्तो कसको जस्तो लाग्छ मलाई मनोज भण्डारीले भनेको मनोज भण्डारीले जुन जसरी कविता भन्नुहुन्छ मलाई पनि त्यसरी नै कविता भन्न पाए हुन्थ्यो जस्तो लाग्छ नक्कल गर्न आउँछ नक्कल गर्न त आउँदैन तर त्यसरी वाचन गर्न चाहिँ मन लाग्छ राष्ट्रकिलाई आफैले भेट्नुभएको तपाईँले यो पुस्तकको पछाडि लेख्नु भएको छ नि उहाँले हजुर कहिले जानुभएको थियो म योभन्दा अहिले चोचोटि काठमाडौँ आएको बेलामा उता रेडियो नै ने नेपालमा पनि गएँ नवराज लम्सालसँग कुराकानी कुराकानी स्टुडियोमा बसेर रेडियो नेपालमा अनि उहाँले के भन्नुभयो नवराज लम्सालले अब यस्तै प्रगति गर्दै जानु मेरो शुभकामना छ भनेर शुभकामना पनि लेखिदिनु भयो मेरो किताबको लागि अनि त्यही मौका पारेर हामी माधव घिमिरेको घर पनि गयौँ अनि माधव घिम्रीले के भन्नुभयो माधव घिमिरेले प... सुनाएको हो माधव घिम्रेलाई कविता हजुर सुनाउनु भयो तपाईँले बसेर हजुर के भन्नुभयो त्यसपछि राम्रोले लेख्दैछौ तिमी अहिले राम्रो लेख्दै गयो भने ले भोलि पर्सि ठुला ठुला कविहरू जस्तै भन्नेछौ भनेर भन्नुभयो त्यसरी भन्नुभयो बाल कभी, बाल कभी अनि तपाईँ जस्तै अर्को यस्तै गरी छन्दमा लेख्ने बालकवि बालकवि हुने चित्र दुख्छ कि दुख्दैन बालकै हो नि है बालकै हो अनि बालकवि अरूको पनि कोही साथी भेट्नुभएको छन्दमा लेख्ने यसो कहिले काहीँ छलफल गर्ने कुरा गर्ने साथी छ कि छैन अब छलफल गर्ने भन्दा नि स्कुलमा साथीहरू मलाई सिकाइदेऊ भनेर त आउँछन् अनि त्यस्तै सिकाउने मात्रै हो नुवाकोट बाहेक अन्तको बालकवि चाहिँ भेट्नु भएको छैन छैन यता चितवन बस्दा पनि भेटिएन बाल बालकवि भन्नाले अब कविता लेख्नेहरू त चितवन बह त भेटी भेटियो धेरै नै दाईहरू अब किताब निकालेका नि निकाले त कसैले पनि थिएनन् लेख्ने दाईहरू चाहिँ भेटियो म छ कक्षामा पढ्दाखेरि आठ नौमा पढ्ने दाईहरूले कविताले लेखिरहेको तपाईँको यो फुलबारी सङ्ग्रहभित्र कुनै झ्याउरे छन्दहरूका पनि छन् तपाईँ कविता बाहेक अरू के के विधा लेख्नुहुन्छ त म कविता मात्रै हो मात कविता मात्रै हो मनपर्छ कविता लेख्न हजुर ल एउटा अर्को सुनाउनुहोस् त्यसैले कुन छन्द मेरो कविताको शीर्षक रहेको छ आमा छन्द अनुष्टुप आमाले जन्म दिएर धेरै कष्ट गरिकन बाबु ताते भनी रामदै खुसीले दिनुभयो मन आमाले नै देर ज्ञान दिनुभो प्रेमले भरी, त्यसैले साथमा वस्तु वर्षाई भक्तिको झरी आमाले दिनुभो ज्ञान दिलबाटै सजाएर विवेक साथमा खुशी साथ नै वहाँ रमाएर पाएँ मैले सदा सार्थ सुखमा अनि दुःखमा विर्षने छैन म आमा जस्तै सुकैती आमामा यो प्राण भन्दा झै ठुली म मेरी आमा मान्दछु आमाको उपदेशमा नै हरेक पहिला चल्दछु नहुदा सुखमा आमा यो सुख दुःख बन्दथ्यो पाएर सार्थनै आमा धन्यवाद यो चाहिँ सकिहाल्यो छोटो रहेछ है मलाई लेखेको थिएँ मैले सुबिन रिमाल प्रशान्त तपाईँलाई प्रशान्त मात्रै पनि भन्छन् होला कसै कसैले भन्छन् कवि प्रशान्त भन्छन् अब कसैले कवि प्रशान्त भन्छन् कसैले प्रशान्त भन्छन् कसैले सु सुबिन भन्छन् अनि तपाईँको कवि आमाले बोलाउँदा चाहिँ के भन्नुहुन्छ प्रशान्त कि सुबिन मलाई घरि प्रशान्त भन्नुहुन्छ घरि सुबिन भन्नुहुन्छ तपाईँ नै झुकिनुहुन्छ कहिले काहीँ त कसलाई बोलाएको भनेर झुकिन त के झुक्किनु आफ्नो नाम त थाहा भइहाल्छ प्रशान्त कसरी तपाईँको नाम पछि राखेको होइन हजुर मलाई हाम्रो माम मामा घरको हजुरआमालाई मेरो यो सुबिन नाममा अर्थ था छैन रे के सुबिन नामको अनि आमाले मलाई प्रशान्त भनेर नाम राखिदिनु भएको म मा सानैदेखिबाट मामाहरूमा बसेको हो कति वर्ष बस्नुभयो मामा घरमा घरमा म आठ नौ वर्ष बस्नु आमाले राखिदिनु भएको हजुरआमाले राखिदिनु भएको नाम प्रशान्त खास सुनि हो र मलाई पनि यो, यो प्रशान्त भन्ने नाम मन परेको भएर सुबिन भन्दा प्रशान्तै प्यारो हो मेरो लागि चाहिँ त्यस्तै हो लागि चाहिँ कुन बढी प्यारो हुँदो सुबिन भन्छन् कि प्रशान्त भन्छन् मलाई धेरै जसैले प्रशान्त नै भन्छन् हो म नि प्रशान्त भन्छु अब त्यसो भए सुबिन भन्दिनँ कवि सुबिन कवि सुबिन भनिरहेको थिएँ अघिदेखि कवि प्रशान्त रिमाल भन्ने पनि पाइन्छ कि गाऊ पाइन्छ ए अनि सर्टिफिकेटमा के नाम छ त नि अहिले नै सच्यायो भने त मजा हुन्छ होला नि मन नपरेको भाइ हुन्छ पाइन्छ त्यसरी सच्याउन पाइन्छ होला कोसिस गर्नुभयो अहिलेसम्म कोसिस त गरेको छैन बुबा मम्मीलाई भन्नुभयो ल चेन्ज गर्नु भनेर अब भन्ने भन्दा नि भन्न त त्यस्तो सिरियस भएर चाहिँ भने होइन चेन्ज गर्न पऱ्यो भनेर फाटा फुटा भनिया छ गम्भीर भएरै भन्नु पऱ्यो ल यो अर्को कविता सुनाउनुहोस् त म नेपाल शीर्षकको उपजाति छन्दमा सुनाउँछु गुरास डाँफे हिम हुेल्दैछु सुबस छर्छु गुम्बा र मस्जिद सँगैमा बस्छु पार्टी र पौवा सबमा भरिन्छु माटो र ढुङ्गा छ यही पियारो हेर्दै मडुल्ले छुकुवा र धारो सौन्दर्यको खानी तिमी पुजारी नेपाल आफ्नै दिलमा थुपारी स्वार्थी नभन्दै म यही बसेरै नेपालमा मनमा कसेरै हाँसी मिटाउँछु म भो कप्यास बाँचु सदा नै नबनेर दास बाँचु सदा नै खुसी थियो उमारी हेद सदा कंठधारी, यही कोशांत आठ कक्षामा पढ्ने विद्यार्थी श्री शहीद जगत जंग शाह संस्कृत माध्यमिक विद्यालय नुवाकोटका विद्यार्थी हुनुहुन्छ तेह्र वर्षका हुनुहुन्छ र हामीले एकल कविता वाचन सञ्चालन गरेको यो चार वर्षको बीचमा सबैभन्दा कम उमेरको कवि लिएर आएका छौं आज र उहाँका कविता विभिन्न छन्दहरूमा सुन्दैछौ बडा रमाइलो र एक किसिमको बालसुलभ कुराकानीका साथमा गम्भीर कविताहरू सुनिरहेका छौ कति बेला कविता स्कुल टाइममा त लेख्ने कुरा भएन स्कुल सकिसकेपछि बेलुका कुनै बेलामा अथवा शनिबारमा शनिबार बिदा भएको दिन हामी फ्री हुन्छौँ डेली लेख्ने हजुर डेली नै लेख्ने ले गरेको ले छ ले ले ले ले ले ले। ए अब कविता लेख्छु भनेर बसेपछि आउँछ कि यसो कहिलेकाहीँ थर्स्ट डे वेन्स कविता आएर अनि शनिबार चाहिँ लेख्नुहुन्छ त्यस्तो भन्दा नि यसो डुलिरहेको बेलामा आयो भने लेखिन्छ अरू ब कविता लेख्छु नै भनेर बस्यो बसी भने त्यस्तो आउने भन्ने हुँदैन मुड जब माइन्ड फ्रेस हुन्छ तब लेखिन्छ अब कहिलेकाहीँ माइन्ड फ्रेस नभएको नि हुन्छ हजुर कसरी कुनै बेलामा अब केही बिरामी सिरामी परेको हुन्छ नि बिरामी पनि परिन्छ बेला टाउको दुख्ने यस्तो हुन्छ नि तपाईँ अरूका किताब पढ्नुहुन्छ कि कविताको पढ्ने गरेको कुन कुन बेला त्यही बेलुका हामीले होमवर्क गरेर सकाउँछौँ अनि सुत्ने बेलामा पनि फेसबुक मोबाइल चलाउने गरेको छ कि छैन यहाँ चाहिँ झुटो बोले जस्तो लाग्यो मलाई छैन भन्दा अलिकति यतापट्टिको थियो आँसेर होइन अब चलाउन पाइँदैन यसो साथीहरूसँग कुराकानी हुन्छ फेसबुकमा तिम्रो कविता त कति राम्रो भन्छन् साथीहरूले कि कविताको कुरै हुँदैन फिट्टिकै हुन्छ किन यो रेडियोको कुनामा ल्याएर राखिदिएर रा, के के सोध्या हो के के सोध्या हो म कति मजाले खेल्थेँ रमाइलो गर्थेँ अरू साथीहरूसँग खालि कविताको कुरा गरेर छ जस्तो दिक्क पनि लागेको छैन अहिले कविताकै लागि भनेर आएपछि कस्तो लाग्ने कविताकै लागि भनेर आएपछि कस्तो दिक्क लाग्ने नि मैले सोध्या सबै कुरा चित्त बुझ्याएको त कोही कुरा चाहिँ यस्तो सोध्य म कस्तो भन्थेँ जस्तो लागेको छैन त्यस्तो के विवेचनात्मक उत्तर दिनुहोस् छोटो भयो कि <laughs> अब धेरै बोल्न चाहिँ मलाई आउँदैन हो स्कुलमा पनि यस्तै हो अनि परीक्षा दिन त लामो लामो उत्तर दिनुपर्छ होला नि त लेख्न त अब इङ्लिसको जाति दिनुपर्छ इङ्ग्लिस कस्तो छ नेपाली कस्तो छ नि नेपाली त कस्तो छ भनेर सोध्नै परेन इङ्ग्लिस त राम्रै छ राम्रै छ हजुर पास मजाले हुन्छ पास भइहालिन्छ झुन्डेर मात्र पास हुने हो कि फेरि फर्स्ट सेकेन्ड थर्ड पनि हुने हो झुन्डेर त अहिलेसम्मै छैन झुन्डेर कति रमाइलो कुरो झुन्डिएर पास भएको त रेकर्डै छैन बिचतिर परिन्छ त्यसरी भए कि टप दसभित्र परिन्छ ए हो र कति रमाइलो कुरो कविता पनि लेख्ने टप फाइभभित्र पढ्ने गरी पढ्ने गरी पनि पढिन्छ होइन बडा गर्व लाग्छ होला कहिले कहाँ लाग्दैन कति छन् क्लासमा सरहरू के अरे साथीहरू संस्कृत बाहेकको सबै क्लासमा गर्दा बाइसजनाको कक्षा हो क्लासमा नि बाइसमा आफू परिन्छ ए रमाइलो लाग्यो ल खुसी लाग्यो मलाई त फेरि कविता सुनाउँ सुनाउँ लाग्यो सुबिन सुबिन प्रशांत हजर मिहार शीर्षक में उपजाति लक्ष्मी पूजा में सब नज्यालो लक्ष्मी तिमी मनयो हरायो श्री लक्ष्मी माता तीन दयालु लक्ष्मी तिमी सुंदर झन कृपालु खेलेर भैलो देउसी रमाई मिलेर पर्व सबले मनाई बनाइरहन्छु घर रङ्गी चङ्गी लगाई घुम्छु सुम सप्तरङ्गी दिदी र दादा सब नै मिलेर टिका लगाई नगरी अबेर खुसी छुटीका रमाला लगाई जम्मा भई घुम्दछु साथ पाइ बाधा सबै आओ खरमा फोरेर आशिष बढ्दै खुसी साथेर खाएर मिठा मसला रमेर अने कमाएनौ रमेर कसरी आएका हुन् यस्ता शब्दहरू सोच्दै जाँदा अरूको किताबहरू पढ्दै जाँदा आउँछन् आउँछन् त्यसरी एउटा अङ्ग्रेजी भनाइ छ नि मर्निङ सोज द डे के भनेको यसले बिहानमा राम्रो भयो भने दिन पनि राम्रो हुन्छ यदि बिहानमा नराम्रो भयो भने दिन पनि नराम्रो हुन्छ भनिन्छ हुने चिल्लो पात भन्ने नेपाली उखानै सुनियो होला सुनिएको छ तपाईँलाई कोही कोहीले त्यसो भनेछन् आज म नि भनिदिउँ भन्ने जस्तो लाग्यो तपाईँले भन्ने म के भन्न सक्छु र भन्ने भए भन्ने भए भनिदिनुहोस् नभने नि केही छैन होइन कवि सुबिन रिमाल प्रशान्त आठ कक्षामा पढ्नुहुन्छ श्री शहीद जगत प्रकाश जङ शाह संस्कृत माध्यमिक विद्यालय तेह्र वर्षको हुनुभयो उहाँको एउटा कविताको पुस्तक प्रकाशित पनि छ र कविता लेख्नुहुन्छ संस्कृत पढ्नुहुन्छ पुस्तकको पातो पल्टाएर देखाइदिनु भयो मलाई फुलबारी कविता संग्रह उहाँको प्रकाशित छ कतिवटा किताब छापेको प्रशान्त तपाईँले यो तपाईँको हातमा भएको भयो नि त्यतिवटा छापेर ल्याएको हो र प्रेसबाट होइन पाँच सय सबै सक्यो कि छिनीको मान्छेहरूलाई प्रशान्तको कविता हेरौँ भनेर कसै कसैले किताब माग्छन् कहिले काहीँ यो किताब किन्नु पऱ्यो भने कति रुपियाँ मूल्य हो एउटा एउटा किन हाँस्यान त्यसो भन्दा तपाईँको बुवा आमाको एउटा छोरा तपाईँ एउटा एउटा छोरा हो तपाईँ दाई अनि बहिनी बहिनीले पनि कविता लेख्नुहुन्छ बहिनीले कहिलेदेखि सिकाएको तपाईँले सिकाएको मम्मी अब बहिनी मम्मीसँगै बस्ने भए मम्मीले लेख्दै जाँदा उसले पनि त्यसरी अनि भेट हुँदा त कहिलेकाहीँ त बहिनी दाजु मम्मी तिनजना बसेर कविता सुनाउने चल <laughs> पनि चल्छ होला घरमै कवि सम्मेलन कुनै कुनै बेलामा चल्छ चल्छ त्यस्तो के एक्लै अर्काको कविता सुन्ने सुनाउने हो हजुर रमाइलो हुँदो त्यति बेला त रमाइलो हुन्छ अनि बाबालाई त लेख्न आउँदैन बाबा ऊ जस्तो के भन्छ नि त्यो कार्यक्रम चलाउने अब, अब, पालो <laughs> <laughs> अब पालो आयो सुबिन रिमाल प्रशान्तको भन्नुहुन्छ अनि तपाईँले चाहिँ कविता पढ्ने अनि मम्मीलाई फेरि अब पालो आयो सुमित्रा रिमालको भन्नुहुन्छ मम्मीले कविता पढ्ने रमाइलो हुँदो रहेछ तपाईँ घरमा त कवि सम्मेलन चल्दो रहेछ त अब मम्मीको साथीहरू पनि आउनुहुन्छ कुनै कुनै बेलामा त्यति बेला पनि गरिन्छ र हामी नुवा नुवाकोटमा त्यो शब्द शिविर भनेको जस्तै पनि गरिन्छ महिनैपछि कुनै कुनै जिल्लामा गएर तपाईँलाई मम्मीले लिएर जानुहुन्छ सबै कार्यक्रममा हजुर धेरै जस्तो कार्यक्रममा लिएर अनि कविता त्यहाँ पनि सुनाइन्छ के भन्छन् मञ्चमा तपाईँले कविता समानाएर ओर्लाउँदाखेरि अरू त्यहाँ बस्ने दर्शकहरूले के भन्छ यो बाबु राम्रो छ यस्तै भनियो सबैले यो, यो बाबु राम्रो छ अनुहार हो कि कविता कविता अनुहार राम्र राम्रा कविता लेख्दा रहेछन् जस्तै भन्नुहुन्छ ए त्यसो गर्दा आफूलाई कस्तो लाग्छ एउटा छुट्टै एकदम बडा मिठो कुराकानी बालसुलभ कुराकानी मैले अघि सुरुवातमै भनेको छु कवि सुबिन सुबिन रिमाल प्रशान्त अहिलेदेखि नै यति राम्रो कविता लेख्नुहुन्छ र छन्दमा रस बसेको छ विशेष गरी संस्कृतको ज्ञान लिँदै आउनुभएको छ उहाँले यो क्रमलाई निरन्तरता दिइरहने हो भने भविष्यको दुरन्धर कवि बन्नुहुन्छ भन्नेमा हामीले शंका गर्ने ठाउँ रहन्न हामी कवि सुबिन रिमाल फेरि सुन्छौ अर्को एउटा कविता उहाँले आफ्नो पुस्तकबाटै सुनाउनुहुन्छ धन्यवाद मेरो कविताको शीर्षक रहेको छ भूकम्प हल्लायो यो बढेर सहसा नासियो धनयो अनि घर झनै भत्केर हल्ला ढल्यो रूख ठुला ठुला जति सबै गर्ल्या लुङ गरी मान्छे लाइ भयो दुखै दुख यहाँ भूकम्पले नसी यो ने पाला दिरा। हाम्रो भौतिक सम्पदा नि सबै बिग्रेर नै भसिरा कापछिन यही बसेर सहसा भूकम्प ख मान्छेको झनहाल बिग्र गयो सम्पत्ति नेपाली जनता धुरु गरी रुन्छन् सधैँ साथमा चोटै चोट भयो यही हृदयमा खुट्टा निल्यो ढल्यो मन भित्रको धरहरा देशै ढल्यो हे हरि भन्छन् साथी अब, अब भनी, है के गरी, त बच्यौं सकसले मास्ने अजै धेर छ रोजौ सिप नया नयाँ प्रकृतिका अन्यो लमा देश छ भत्केका घरमा नया प्रण गर्दै उन्नत कविता सुनिरहि मलाई फ्याट दिमागमा के प्रश्न आयो थाहा छ प्रशान्त तपाईँले अङ्ग्रेजीमा लेख्नु भएको छ कि जस्तो लागेर सोधौं सोधौं लाग्यो लेख्ने भन्दामा मम्मीले बेला बेलामा अङ अङ्ग्रेजीमा पनि लेख्न सिक्दै गर भन्नुहुन्छ अब धेरै लेखेको त छैन एउटा सानो टुक्रा याद छ त कुनै लेखेको त्यस्तो ऊ भएर लेखिँदैन कुनै मजाकमाले लेखेको जस्तै गरी लेखिन्छ अङ अङ्ग्रेजीमा लेख्दा जोकमा चाहिँ लेखेको छ हजुर तर शुद्ध कति राम्रोसँग वाचन गर्ने तपाईँले है अरूले त्यस्तो भन्नुहुन्छ भन्नुहुन्छ ना, ना अब हाम्रो कार्यक्रमको समय त ता, सिद्धि त के गर्ने सुबिन बिदा हुने सकिएको भए न नसकिएको तपाईँ विदा माग्नुहोस् न त कसरी माग्नुहुन्छ विदा माग्ने हुनाले होइन अब तपाईँ त तपाईँलाई त रेडियोमा कति सुनिरहनु भएको छ म मात्रै छैन म त बोल्ने मान्छे हो तपाईँसँग रेडियोमा सुनिरहनु भएको श्रोतासँग तपाईँले विदा माग्दा कसरी माग्ने ल माग्नुहोस् त आज मेरो कार्यक्रम सुनिरहने हुने श्रोता महानुभावहरूलाई म विदा माग्छु हजुरहरूबाट तपाईँलाई कसैले सम्पर्क गर्न खोज्यो भने तपाईँको मम्मीको नम्बर दिउँ सुमित्रा पौडेल होइन सुमित्रा पौडेल रिमाल उहाँको मम्मीको नम्बर अन्ठानब्बे एकचालिस सडसठी सर्थ चौध शून्य आठमा फोन गर्न सकिन्छ मम्मीको नम्बर भन्न आउँछ इङ्लिसमा तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको कविता फलोस फुलोस अझ राम्रो होस् र कहिले कविता लेख्न नछोड्नु तपाईँलाई हार्दिक साधुवाद एकल कविता वाचनवा प्राविधिक साथी मनोज विष्ट रचुट घिमिरे कवि सुवीन रिमाल प्रशांत तेरह वर्ष का बालकवि संगा हौं अर्क दिन फेरी भेटघाट होने